गएको अङ्कमा हामीले तपाईँको मनमा उत्पन्न हुने विभिन्न समस्या र मनोजिज्ञासाको सम्बोधन क्लिनिकल साइकोलोजिस्ट नर्मदा देवकोटाद्वारा गर्यौं र उहाँसँग बालबालिकाहरूमा हुने मानसिक समस्या इडिएचडी को बारेमा पनि कुरा गर्यौं सुजन तिमी मनोविज्ञानको विद्यार्थी ल भन त मेरो दिमागमा के के कुरा चल्दैछ तिम्रो यो प्रश्न सुनेर त हाँसो पो लाग्यो मलाई यो प्रश्न त सधैँ मनोविज्ञानको विद्यार्थी भन्ने बित्तिकै सुन्ने प्रश्न हो अब तिमी आफै मनोविज्ञानको विद्यार्थी भएर पनि यस्तो कुरा गर्न सुहाउँछ खासमा के भने नि सुजन जब म मनोविज्ञानको विद्यार्थी भन्छु अरूलाई तब मैले आफै एकदमै सुन्ने प्रश्न हो यो म मनोविज्ञान पढिरहेछु भन्दा पहिलो प्रश्न नै मेरो मनमा के चलिरहेको छ भनिदिनुहोस् न अथवा ओहो तपाईँले त मेरो दिमागमा के के कुरा खेलिरहेको छ सब थाह पाउनुहुन्छ होला होइन जस्ता प्रश्न हुन्छन् त्यसैले तिमीले चाहिँ के सोध्दो रहेछौ भनेर सोधेको नि तिमीलाई जस्तो मलाई पनि यो प्रश्नले कहिल्यै पिचा छाड्दैन र सायद मनोविज्ञान पढ्ने विद्यार्थीले सामना गर्ने यो सामान्य प्रश्न नै हो यस्तै मनोविज्ञानमा के के अरू भ्रमहरू छन् र त्यस्ता भ्रमहरूलाई विभ्रम गर्छौ कार्यक्रमको पहिलो खण्डमा सबैले थाहा भएकै कुरो हो कि देशमा रोजगारीको कमीले नेपालीहरू विदेशिने क्रम बढ्दो छ विशेष गरी खाडीको देशहरू मलेसिया कोरियामा नेपालीहरूको जाने लर्को नै छ यो सँगसँगै दुःख लाग्दो कुरा चाहिँ दिनदिनै विदेशमा काम गर्न जानुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको लास बाकसमा नेपालमा भित्रिने क्रम पनि निकै बढेको छ हो तिमीले भने जस्तै यो निकै नै चिन्ताको विषय छ आज हामी विदेशी नै नेपाली कामदारको मानसिक स्वास्थ्यको बारेमा केन्द्रित भएर कुराकानी गर्दैछौ कार्यक्रमको दोस्रो खण्डमा कार्यक्रमको तेस्रो खण्डमा चाहिँ हाम्रो नियमित साइक विज्ञान टिप पनि छ जसको लागि साथीले हामीलाई अन्तिमसम्म सुन्नुपर्ने छ कृपा अघि कार्यक्रमको सुरुमै तिमीले मलाई तिमी मनोविज्ञानको विद्यार्थी ल भन त मेरो दिमागमा के के कुरा चल्दैछ भन्ने प्रश्न गरेको थियौ यदि यो प्रश्न कसैले तिमीलाई गरेको भए के जवाफ दिन्थ्यौ मैले त्यस्तो प्रश्न गर्ने मान्छेलाई डाक्टरसँगको तुलना गर्न पठाउँथे सुजन जस्तै डाक्टरले कुनै बिरामी मानिसलाई उसको अनुहार हेर्दैमा के रोग लागेको छ भनेर भन्न सक्छ र सक्दैन त्यस्तै मनोविधले पनि अनुहार हेरेर दिमागमा के के भइरहेको छ मनमा के के कुरा खेलिरहेका छन् भन्ने कुरा थाहा पाउँदैन डाक्टरले जस्तै मनोविधले विभिन्न परीक्षण गर्नुपर्दछ डाक्टरले रोगको लक्षण विभिन्न तरिकाले परीक्षण गरे जस्तै मनोविधले मानिसको व्यवहार र त्योसँग सम्बन्धित विभिन्न कुराहरूको परीक्षण गर्ने विभिन्न विधि र उपाय छन् ती विधि र उपायको प्रयोगपछि जुन परिणाम आउँछ बल्ल मनोविद्ले मानिसको आनी बानी व्यक्तित्व बौद्धिकता आदिको पत्ता लगाउँछ तर मनोविद्ले अनुहार हेरेर दिमागमा के के भइरहेको छ भनेर भन्न सक्ने कुरा चाहिँ नितान्त भ्रम हो है हामीसँग यस्तै भ्रमहरूको सङ्गालो छ ती भ्रमहरू हामीले विभ्रम गर्ने कोसिस गर्दैछौँ यसका लागि हामीसँग हाल त्रिभुवन विश्वविद्यालयमा मनोविज्ञानमा मास्टर्समा अध्ययनरत अलिसा अधिकारी र आशिष काफले हामीसँग अन्तर्क्रियाको लागि हुनुहुन्छ आउनुहोस् अब लागौँ उहाँहरूसँगको रोचक अन्तर्क्रियातर्फ आज हामी मनोविज्ञानका भ्रमहरूलाई विभ्रम गर्ने प्रयास गर्दैछौँ त्यसका लागि म साथी सुजन श्रेष्ठसँगै त्रिभुवन विश्वविद्यालयमा मनोविज्ञानमा मास्टर्स पढ्दै गरेका साथीहरू अलिसा अधिकारी र आशिष काफ्ले हामीसँग हुनुहुन्छ स्वागत छ यहाँहरूलाई कार्यक्रम मनोजिज्ञासामा धन्यवाद मनोविध अथवा साइकोलोजिस्टलाई बौलाको डक्टर भनेर धेरै भनेको सुनिन्छ यो एउटा भ्रम हो कि यसमा कुनै सत्यता छ सा, साथीहरू यसमा के भन्न चाहनुहुन्छ पहिलो कुरा त मानसिक समस्या भएका मानिसहरूलाई बौला भनेर जुन शब्द प्रयोग गरिन्छ त्यस्तो प्रयोग गरिँदैन नर्मल्ली हाम्रो साइकोलोजीको क्षेत्रमा र गर्नु पनि हुँदैन जस मानसिक समस्या भएका मानिसहरूलाई हामीले मानसिक रोगी भनेर सम्बोधन गरिन्छ दोस्रो कुरा जो साइकोलोजी पढ्नुहुन्छ उहाँहरू मानसिक रोगीहरूसँगै काम गर्नु भन्ने छैन जो मानसिक रोगीहरूसँग काम गर्नुहुन्छ उहाँको साइकोलोजीभित्र पनि छुट्टै फिल्ड छ जसलाई हामी चाहिँ क्लिनिकल साइकोलोजी भन्ने गर्दछौँ र जसले काउन्सिलिङ साइकोलोजी लिनुहुन्छ उहाँहरूले पनि कुनै हदसम्ममा केही हदसम्ममा मानसिक रोगीहरूसँग काम गर्नुहुन्छ तर साइकोलोजीभित्र अन्य फिल्डहरू पनि छन् जस्तै हाम्रो सोसल साइकोलोजी छ स्कुल साइकोलोजी छ त्यसपछि इन्डस्ट्रियल एन्ड अर्गनाइजेसन साइकोलोजी छ चा। उहाँहरूलाई चाहिँ मानसिक रोगीसँग काम गर्नुहुन्न र उहाँले चाहिँ हामी जस्तो सामान्य मान्छेहरूसँग काम गर्नुहुन्छ त्यही भएर जो साइकोलोजी पढ्नुहुन्छ उहाँहरू मानसिक रोगीसँगै काम गर्नु भन्ने चा कुरा चाहिँ सत्य होइन र अघि आशिषले भनिसक्यो कि जस्तै बौला भन्ने ट्रम र बौला पागल भन्ने ट्रम चाहिँ हामीले चाहिँ युज गर्नु हुँदैन किनभने यसले चाहिँ मानसिक रोग लागेको मानिसहरूको मानवाधिकार हनन गरेको भनेर चाहिँ विभिन्न आवाजहरू उठेका पनि छन् र यो सही पनि कुरा हो र हामीले चाहिँ यस्ता शब्दावलीहरू चाहिँ प्रयोग गर्नु हुँदैन भनेपछि साइकोलोजिस्ट बहुलाहाको डक्टर भनिने एउटा भ्रम मात्र भयो त्यसमा सत्यता चाहिँ छैन अनि अर्को कुरा चाहिँ साइकोलोजीलाई अथवा मनोविज्ञानलाई चाहिँ कमन सेन्स र यो चाहिँ मनोविज्ञानलाई चाहिँ साइन्सै होइन विज्ञानै होइन यो त जस्ट गफ गर्ने एउटा विषय मात्रै हो यसमा चाहिँ केही गुदी हुँदैन भन्ने कुराहरू धेरै सुनिन्छ यसमा चा। चाहिँ के भन्न चाहनुहुन्छ चा तपाईँहरूले साथी सुजनले भने जस्तै साइकोलोजी किन पढ्नु पऱ्यो र यो त हामीले आफै जान्ने कुरा नहो भन्ने कुरा चाहिँ हामीले सुनिरहेको हुन्छौँ होइन हाम्रो डे टु डे लाइफमा तर त्यो सत्य होइन किनभने साइकोलोजीको पनि आफ्नै टेस्टेड फ्याक्ट्सहरू हुन्छ प्रुफ फ्याक्ट्सहरू हुन्छ होइन थ्योरिजहरू धेरै वर्ष रिसर्च गरेर निकालेको कन्क्लुजनहरू हुन्छ जुन हामी एज अ साइकोलोजी स्टुडेन्ट पढिरहेको हुन्छौँ त्यो भनेको आफै जान्ने कुरा हुँदैन हरेक एजुमसन हामीले गरेको राइट हुन्छ भन्ने कुरा त हुँदैन त्यो कमन सेन्स मात्र नभइकन यो साइकोलोजी भनेको चाहिँ एउटा साइन्स हो र यसलाई यत्तिकै आफै जानिन्छ भन्ने कुनै पनि सब्जेक्ट आफै सोचेको भरमा जानिन्छ भन्ने कुरा चाहिँ हुँदैन अब भने अर्को भ्रम यो जुन छोटो अवधिको तालिमले आफूलाई काउन्सिलर भनेर भनिएको पाइन्छ जुन जुन काउन्सिलर भएर काम पनि गरिएको हामीले देखेका छौँ त्यो केवल भ्रम हो कि छोटो अवधिको तालिमले पनि एकजनालाई काउन्सिलर बनाउन सक्छ त्यसमा कत्तिको सत्यता छ साथीहरू के भन्न चाहनुहुन्छ यसको सन्दर्भमा कुरा गर्दाखेरि चाहिँ हामीले तुलनात्मक रूपमा हेर्नुपर्ने हुन्छ जुन बाहिरको कुरा गर्दा विदेशी कन्ट्रीहरूको कुरा गर्दाखेरि चाहिँ त्यहाँ चाहिँ काउन्सिलिङको लाइसेन्सिङ हुन्छ होइन त्यो लाइसेन्स पास लाइसेन्स पास गरेपछि मात्र काउन्सिलरको रूपमा काम गर्न पाइन्छ त्यही भएर त्यहाँ चाहिँ मास्टर्स गरेकै हुनुपर्छ काउन्सिलिङ काउन्सिलर बन्नेको लागि र त्यहाँको लाइसेन्स लिनैपर्छ तर नेपालको कन्टेक्समा कुरा गर्दाखेरि त्यस्तो लाइसेन्सिङ सिस्टम या त्यस्तो रेगुलेटरी मेकानिजम छैन र नभएको कारणले गर्दाखेरि चाहिँ नेपालमा ने चा, अहिलेको लागि यो छ महिने तालिम जुन सिटी इटी सम्बन्ध प्राप्त तालिम लिनेलाई पनि काउन्सिलरको रूपमा लिने गरेको पाइन्छ र यस नेपालमा मास्टर्सको पढाइ त हुन्छ तर कुनै सीमित ठाउँमा मात्र हुने भएकाले पनि सायद यो ट्रेनिङ जुन हामी भन्छौँ एक महिना दुई महिना ट्रेनिङ यो फर्स्ट आएको जस्तो मलाई लाग्छ तर हामीले सानो अवड़, छोटो अवको छोटो अवधिको ट्रेनिङ लिँदैमा काउन्सिलर भन्न चाहिँ उपयुक्त नहोला जस्तै सामान्य मानिसहरू चाहिँ मानसिक रोगी भएको मानिसहरू नजिक आउन डराउँछन् किनभने उहाँहरूको सोचाइ चाहिँ के छ भने मानसिक रोगीहरू चाहिँ एकदम आक्रामक हुन्छन् र जे पाए त्यही बोल्छन् अलि एभ्युजिभ ल्याङ्ग्वेजेसहरू युज गर्छन् र एकदमै झट्टै आक्रमण गर्ने खालको हुन्छन् यो सोचाइमा चाहिँ कतिको भ्रम र कतिको सत्यता छ कस्तो हुन्छ भन्दा उहाँहरू मानसिक रोगी भन् बन, भन्ने बित्तिकै उहाँहरूलाई के हुन्छ भन्दा आफैमा समस्या भइरहेको हुन्छ उहाँहरूलाई आफ्नै व्यवहारले समस्या भइरहेको हुन्छ त्यस्तो अवस्थामा चाहिँ उहाँहरू कुनै पनि किसिमको क्राइमको अथवा भाइलेन्सको पनि शिकार बन्न सक्नुहुन्छ अब्युजको शिकार बन्न सक्नुहुन्छ होइन उहाँहरूलाई हामीले सहयोग गर्नुपर्छ न कि उहाँहरूसँग जान डराउने अथवा उहाँहरूबाट टाढा बस्ने उहाँहरूसँग इन्टरेक्ट नगर्ने होइन उहाँहरूलाई कुनै समस्या छ भने सकेसम्म हामीले उहाँहरूको समस्या सुनिदिने प्रयास चाहिँ गर्नुपर्छ र यसलाई वर्स बनाएको छ सो सोसियल मिडियाहरूले हामीले जस्तै देखिरहेको हुन्छौँ मुभिजहरूमा टिभी सोजहरूमा अथवा विभिन्न कार्यक्रमहरूमै बहुला आयो बहुला आयो त्यस्तो खालको कन्सेप्ट राखिदिएको हुन्छ र रा एकदम रिसाको, अथवा सामानहरू रुफालेको, त्यस्तो खालको मान्छे हामी विशेष गरी साइको भनेर त्यस्तो कन्सेप्ट त्यसलाई चाहिँ हामी डिनोट गरिरहेको हुन्छ होइन मुभीहरूमा देखाइरहेको हुन्छ त्यसले गर्दा चाहिँ हाम्रो आम्छे कन्सेप्ट बिग्रिरहेको हो कि हामीले मानसिक रोगलाई चाहिँ नराम्रो रूपमा लिइरहेको हो कि भन्ने पनि देखिन्छ अर्को भ्रमको कुरा गर्दा जुन धेरै नै चर्चित छ त्यो चाहिँ हामीलाई क्लासरुममा स्कुलमा अल्बर्ट आइन्स्टाइनले मात्र संसारमा सबैभन्दा धेरै ब्रेन युज गर्नुभएको छ त्यसका कारणले उहाँ सबैभन्दा जिनियस हुनुभएको छ भनेर धेरै सुनिएको छ र नर्मल मानिसले एक पनि ब्रेन सायद युज गर्दैन होला भनेर भनिएको पाइन्छ साथीहरूले यसलाई के भन्नुहुन्छ यसमा कतिको सत्यता छ क्लासरुममा चाहिँ हाम्रो टिचरहरूले चाहिँ यो भनिने कुरा हो कि अल्बर्ट आइन्स्टाइनले चाहिँ आफ्नो टेन पर्सेन्ट ब्रेन युज गर्नुहुन्थ्यो हन्ड्रेड पर्सेन्टमा टेन पर्सेन्ट युज गर्नुहुन्थ्यो र त्यही टेन पर्सेन्ट युज गरेर उहाँ चाहिँ संसारको धेरै जिनियस हुनुभयो भन्ने चाहिँ क्लासरुममा त्यो दन्त कथा आस्तै गरी हामीले सुनिआएको कुरा हो र हामीलाई चाहिँ किन त्यो इक्जाम्पल दिनुहुन्थ्यो नि तिमीहरूले चाहिँ वान पनि युज गर्दैनौ त्यति वान मात्रै युज गर्यो भने पनि मान्छे हुन्छौ भन्ने किसिमले चाहिँ इक्जाम्पल दिइन्थ्यो तर यो कुरा चाहिँ यति भन्नलाई भनिएको मात्रै कुरा हो यसमा चाहिँ सत्यता छैन किनभने अहिलेको जुन मोडर्न टेक्नोलोजी आएको छ ब्रेनको भित्री एक्टिभिटिजहरू हेर्न सकिन्छ त्यसलाई न्युरो भनिन्छ र यो न्युरो के प्रमाणित गरिदिएको छ भने यो फाइभ पर्सेन्ट भन्ने कुरा भ्रम मात्रै हो हामीले जब कुनै कार्य गर्छौँ हाम्रो अधिकांश ब्रेन चाहिँ युज भएको हुन्छ हाम्रो अधिकांश दिमाग चाहिँ एकदमै एक्टिभ भएको हुन्छ त्यसमा इलेक्ट्रिफाई भएको चाहिँ कुरा प्रमाणित भएको छ यो फाइभ 10 टेन पर्सेन्ट भन्ने कुरा चाहिँ मिथ्या मात्रै हो ए भ्रम सँगसँगै चाहिँ अर्को एउटा भ्रम पनि आउँछ जस्तै लेफ्ट ह्यान्डहरू जुन चाहिँ देब्रे हात धेरै प्रयोग गर्नुहुन्छ उहाँ चाहिँ कम्पेरिटिभली राइट ह्यान्ड युज गर्नेभन्दा बढी बौद्धिक हुनुहुन्छ अर्थात् बढी इन्टेलिजेन्ट हुनुहुन्छ भनेर एकदमै चलिआएको एउटा जुन कुरा छ चलिआएको भनाइ छ त्यसमा चाहिँ सुजनले के भन्न चाहनुहुन्छ हाम्रो uh, दिमागको बिच भाग हुन्छ कर्पस क्यालोजम भन्ने यो कर्पस क्यालोजमले चाहिँ के का, काम गर्छ भने हाम्रो दिमागको दुई भाग हुन्छ राइट हेमोस्पियर र लेफ्ट हेमिस्पियर यसको चाहिँ एउटा पुल बन्ने काम गरेको हुन्छ यसले चाहिँ यसले चाहिँ राइट हेमोस्पियरमा हुने एक्टिभिटीलाई चाहिँ लेफ्ट हेमोस्फियरमा गएर कोअर्डिनेट गरिदिन्छ र लेफ्ट हेमिसफियरमा हुने एक्टिभिटीलाई चाहिँ लाइट राइट हेमोस्पियरमा गएर कोर्डिनेट गरिरहेको हुन्छ गर्� र यो लेफ्ट ह्यान्डेड मानिसहरूको चाहिँ चाहिँ राइट हेमोस्फियर चाहिँ बढी एक्टिभ हुन्छ ब्रेनको भन्ने विश्वास छ र यो फ्याक्ट पनि हो र त्यसै राइट ह्यान्डेड मान्छेको चाहिँ लेफ्ट हेमोस्फियर दिमाग चाहिँ बढी एक्टिभ हुन्छ भन्ने कुरा छ त्यसैले गर्दाखेरि चाहिँ जस्तै लेफ्ट ह्यान्ड युज गर्ने मानिसहरूको चाहिँ राइट हेमोस्फियर जुन चाहिँ अलिक क्रिएटिभिटी को लागि भनेर चिनिन्छ त्यो पार्ट अफ द ब्रेनलाई चाहिँ त्यसैले गर्दाखेरि चाहिँ उहाँहरू चाहिँ मोर क्रिएटिभ हुने अलिक मोर इन्टेलिजेन्ट हुने भन्ने विश्वास छ तर त्यो कुरा मात्रै नितान्त ता चाहिँ सही होइन किनभने दुइटै ब्रेनले चाहिँ कोर्डिनेटेड एक्टिभिटी हुन्छ दुइटै ब्रेनको चाहिँ दुइटै हेमोस्फियरको चाहिँ कोअर्डिनेटेड एक्टिभिटीले गर्दाखेरि हामी काम गर्छौँ न कि एउटा हेमोसफियरले मात्रै गरेर यो भयो एउटा कुरा र अर्को कुरा चाहिँ के छ भने यो चाहिँ रिसर्चले पनि प्रमाणित गरिदिएको कुरा हो जस्तै राइट ह्यान्ड युज गर्ने मानिसहरू चाहिँ लेफ्ट ह्यान्ड चाहिँ रियर्ली युज गर्नुहुन्छ तर लेफ्ट ह्यान्ड युज गर्ने जो हुनुहुन्छ लेफ्ट ह्यान्डेड मानिसहरू चाहिँ उहाँले चाहिँ राइट ह्यान्ड पनि युज गर्न सक्नुहुन्छ धेरैजनाले चाहिँ त्यसैले चाहिँ यो दुइटै ह्यान्ड युज गर्ने मान्छेहरूको बरू चाहिँ उहाँहरूको इन्टेलिजेन्स चाहिँ अलि हाई हुन्छ भन्ने कुरा चाहिँ प्रमाण भ भएको छ एभरेजमा हेर्ने हो भने राइट ह्यान्ड युज गर्ने मान्छेको भन्दा दुईटे ह्यान्ड युज गर्ने मानिसहरूको इन्टेलिजेन्स चाहिँ बड़ी बढी हुन्छ भन्ने कुरा चाहिँ प्रमाणित गरिदिएको छ रिसर्चले तर त्यो चाहिँ एकदम सबस्टेन्सियली हाई होइन कि अलिक थोरै मात्रामा मात्रै हाई भन्ने कुरा चाहिँ प्रमाणित गरिदिएको छ तर यो कुराले गर्दाखेरि चाहिँ के बुझ्नु भएन भने राइट ह्यान्डेड मानिसहरू चाहिँ इन्टेलिजेन्समा अलिक कम हुन्छन् अलिक कम बौद्धिक हुन्छन् भनेर चाहिँ बुझ्नु भएन यो चाहिँ इन्डिभिजुअल डिफ्रेन्समा पनि फरक पर्छ हामी ह्यान्डराइटिङ एनालाइसिस गरेर पर्सनालिटी भन्छौँ भने यो ले व्यक्तित्व निर्धारण गर्ने कुरामा चाहिँ कतिको सत्यता अथवा कतिको भ्रम छ योग जो हेंडराइटिंग एनालाइसि कोई धेरे को पी आक हो रहा इसमें अस्ट इटिट्यूटर भी डेवलप भैया थ्योरी आ थोरी आया तर जो लमो रिसर्चर भगत में तो रिसर्चर से पता लगा भादा खेल ये राइटिंग एनालसिट ग्यारेन्टीड जो पर्सनलिटी तब को क्रेडिट कर मिले अथवा रिलायबिलिटी रिजल्ट दीद्देन भारत धे रिस दिखाई Uh, र यो ह्यान्डराइटिङ एनालाइसिस भन्ने जुन एउटा विधा छ यसलाई चाहिँ अङ्ग्रेजीमा ग्राफोलोजी भन् भनिन्छ र यो मा चाहिँ विश्वास गर्ने मानिसहरूले चाहिँ यो मानिसको ह्यान्डराइटिङबाट उसको व्यक्तित्व उसको इन्टेलिजेन्स अथवा बौद्धिकता पनि निर्धारण गर्न सक्छ भनेर विश्वास गर्नुहुन्छ उहाँले चाहिँ तर यो मनोविज्ञानमा चाहिँ ह्यान्डराइटिङले गरेर चाहिँ मानिसको व्यक्तित्व चाहिँ निर्धारण हुन्छ भनेर काहीँ पनि थ्योरी छैन र काहीँ पनि रिसर्चले चाहिँ प्रमाणित गरेको छैन आ, यो चाहिँ अनटेस्टेड कुरा हो र यसमा चाहिँ यसै केही भन्न सकिँदैन अनि नेपालको सन्दर्भमा कुरा गर्दाखेरि एउटा चाहिँ ठुलो भ्रम के छ भने त्यो मानसिक बिरामी भन्ने बित्तिकै एउटा ठुलो स्टिकमा छ पहिल्यै सुरु र के अर्को भ्रम छ भने चाहिँ यो रोग चाहिँ एउटा निकै हुँदैन भन्ने एउटा भ्रम छ भने र यो रोग लाइसकेपछि औषधि खानै पर्छ र यो जिन्दगीभर कन्टिन्यू गर्नुपर्छ र यो यो थेरापी यो काउन्सिलिङ गरेर हुँदैन भनी भ्रम छ यो कुरा चाहिँ कतिको सत्यता हो यसमा चाहिँ कसरी यो कुरालाई चाहिँ कसरी चिर्फार गर्नुहुन्छ तपाईँले मानसिक समस्याको कुरा गर्दाखेरि चाहिँ हामीले कडा खालको र नरम खालको बन्न सक्छौँ त्योभन्दा चाहिँ कस्तो भन्दा कुनै कुनै समस्याहरू हुन्छ हामीले डे टु डे लाइफमा पर्न सक्छ स्ट्रेस तनाव हुनसक्छ होइन त्यो भनेको के हुन्छ भन्दा हामीलाई कुनै पनि कामले धेरै प्रेसर गरेर हामीलाई कुनै पनि कुराले धेरै प्रेसर गरेर र हामीले त्यसलाई कोप गर्न नसकिरहेको अवस्थामा चाहिँ हामीलाई मा मानसिक समस्याहरू आउनसक्छ जसलाई चाहिँ हामीले कुरा गरेर कसैसँग सेयर गरेर अथवा विभिन्न किसिमको रिल्याक्सेसन गरेर चाहिँ हामीले कम गर्न सक्छौँ अथवा त्यस्तै पनि समस्या जुन चाहिँ काउन्सिलिङमा बसेर हामीले त्यसलाई सल्भ गर्न सक्छौँ तर कुनै कुनै समस्याहरू हामीले कडा खालको समस्या साइकोसिस जसमा चाहिँ हामीलाई एकदमै हाम्रो डे टु डे लाइफमा त्यसले एकदमै असर एक पारिरहेको हुन्छ व्यक्तिलाई असर पारिरहेको हुन्छ उसले आफूले बिहेभियर कन्ट्रोल गर्न सकिरहेको हुँदैन होइन त्यस्तो अवस्थामा चाहिँ हामीले मेडिकल प्रोफेशनल प्रोफेसनलसँग हेल्प लिएर दबाईहरू हे पनि चलाउनुपर्ने हुनसक्छ र यो औषधी चाहिने या काउन्सिलिङले हुने भन्ने विषयमा संसारमा विभिन्न रिसर्चहरू भएका छन् र अध्ययनले के देखाएको छ भन्दाखेरि जसले औषधी मात्र सेवन गर्छ र वा जसले काउन्सिलिङ मात्र लिन्छ तिनीहरूको तुलनामा जसले काउन्सिलिङ अथवा साइकोथेरापी प्लस औषधि दुवै लिन्छ तिन्दर को जो रिकवरी चाँड भैया उ समस्या पची नबलजीको देखा तो इस कारण अब साम्य रोग में तो औषधी खानु पर्ने भेन तर जो कड़ा खाले रोग तिहर में औषधी चाहिए रषधी को साथ साथ ही तब साइकोरापी रसिलिंग मिशा संगसंगे लगे धरें इफेक्टिव काम करने भनाई आज हमें धरें भ्रम विभ्रम प्रयास ग्यौं साथी को मददवार यहाँ रोचक अंतरक्रिया के लिए धन्यवाद साथी अलिसा र आशिषलाई साथीहरूको अन्त्यक्रियाले मनोविज्ञानमा रहेको भ्रमहरूलाई विभ्रम गर्न पक्कै पनि मदत मिलेको छ उज्यालो नाइन्टी नेटवर्कको साप्ताहिक कार्यक्रम मनोजिज्ञासामा अरू जिज्ञासा लिएर फेरि आउनेछौँ उज्यालो सुन्दै गर्नुहोला भुज्यालो नाइन्टी नेटवर्क र साइक विज्ञान नेटवर्क नेपालको सहकार्यमा अहिले तपाईँ कार्यक्रम मनो जिज्ञासा सुनिरहनु भएको छ विदेशमा काम गर्न जानु धेरै नेपालीको रहरभन्दा बाध्यता नै बनेको छ विदेश जानुअघि कति सपना जोस र उमङ्ग हुन्छ होला धेरै पैसा कमाएर आफ्नो परिवारलाई सुखी राख्ने सबैजनाको सोच हुन्छ तर यथार्थमा यी सबै कुराहरू होला नि त एकदमै गहन प्रश्न गर्यो कृपा तिमीले नेपालमा घरको एक सदस्य कामको लागि विदेशीको सायद परिवारै नहोला अझै विशेष गरी भारत खाडी मलेसिया र कोरियामा अलि पैसा खर्च गर्न सक्ने र पढेकाहरू अमेरिका युरोप जापान अस्ट्रेलियामा पनि कम छैनन् नेपालीहरू बाहिरिने क्रमसँगै विदेशबाट नेपालीहरूको लास बाकसमा नेपालमा भित्रिने क्रम पनि बढेको छ सन् दुई हजार पन्ध्रमा वैदेशिक रोजगार प्रवन्धन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार दुई हजार पन्ध्र उता पछिल्ला पाँच वर्षमा चौतिस सय चौबिसजना विदेशीएका नेपाली कामदारहरूको मृत्यु भएको देखिन्छ जसमध्ये दस प्रतिशतले आत्महत्या गरेको पाइएको छ र यसै सन्दर्भमा विदेशीनी नेपालीहरूमा के कस्तो मानसिक समस्या आउन सक्छन् र आएका छन् त भन्ने बारेमा आज हामी कुराकानी गर्दैछौ हामीसँग यस बारेमा कुराकानी गर्न मनोविद गोपाल ढकाल हामीसँग हुनुहुन्छ उहाँ मार्क नेपाल संस्थाको अध्यक्ष पनि हुनुहुन्छ विदेशी नै कामदारहरूलाई मनोसामाजिक परामर्श पनि उपलब्ध गराउँदै आउनु भएको छ अब आउनुहोस् उहाँसँगको कुराकानी सुनाउन तिस धन्यवाद कृपाजी चेक हुन्छ सबैजनाको विदेश जानुभन्दा अगाडि त्यसरी नै मेन्टल चेकअप हुन जरुरी छ हामी भन्छौँ नि एउटा मान्छे पूर्ण रूपमा स्वस्थ हुनको लागि शारीरिक मानसिक सामाजिक र आध्यात्मिक रूपमा स्वस्थ हुनुपर्छ भनेर भनिएको छ डब्लुएचओको परिभाषाअनुसार तर वैदेशिक रोजगारीमा जानेहरूलाई जानेहरूको हकमा शारीरिक मात्रै परीक्षण गरिन्छ मानसिक परीक्षण गरिँदैन अनि त्यो कारणले गर्दा पनि विदेशमा गई गइसकेपछि धेरै मान्छेहरू मानसिक समस्यामा पर्न सक्ने सम्भावना बढेर जान्छ त्यसो त विदेश जानुभन्दा अगाडि नै धेरै मान्छेहरू डिप्रेसन निराशा लामो समयदेखि बेरोजगारी हुनुपर्ने होइन अनि मेन पावरमाले पनि एकदमै झमेला गरिदिने अनि धेरै ब्याजहरू चर्को ब्याज भइरहेको हुन्छ अनि विभिन्न झनै झमेलाहरू भोग्नुपर्छ सजिलो सा, हो जानै पाउँदैन अनि mm -hmm. त्यो कारणले गर्दा पनि यी नेपालमै हुँदा एकदमै डिप्रेस एकदमै निराश भइसकेको पनि हुनसक्छ अनि तिनै समस्यामा परेका व्यक्तिहरू mm -hmm. पनि हुनसक्छन् कि ती भएर वैदेशिक रोजगारीमा जानुभन्दा अगाडि मानसिक परीक्षण नगर्दाखेरि होइन मनोपरा परामर्श कारणले गर्दाखेरि अनि त्यति मान्छेहरूमा मानसिक समस्या के हो भन्ने कुराकोमा ज्ञान पनि हुँदैन विभिन्न कारणले गर्दाखेरि मान्छेहरू त्यहाँ गइसकेपछि पनि समस्यामा बढ्ने सम्भावना त प्रशस्त छ यहाँ हुँदै पनि धेरै मान्छेहरू अस्वस्थ पनि हुन्छन् हामीले त्यो पाएका छ यसको यो मानसिक अवस्था चेकअप गर्ने चलन चाहिँ कतिको छैन कसैकै गर्दैन यसको बारेमा त्यो परीक्षणको प्रावधान पनि छैन तर गर्ने भन्ने कुरा चाहिँ सुनेको छु हामीले स्वास्थ्य मन्त्रालयले भनेपछि फुल फ्लेजेड नै चेकअप गर्नुपर्छ एकदमै एकदमै परीक्षण गरेर जसरी शारीरिक परीक्षण गर्दाखेरि रिपोर्ट आउँछ त्यस्तै रिपोर्ट गरेर समस्यामा छ भने परेका मान्छे नपठाउने अथवा परामर्श दिएर जाने औषधि खाइरहेका छन् भने औषधी कन्टिन्यू खानुपर्छ कति मान्छेहरू औषधि खाइरहेका हुन्छन् विदेशमा त्यो औषधि लिएर जाँदैनन् औषधि खाएको थाहा पायो भने कम्पनीले निकाल्छ भनेर औषधि छोडेर जान्छन् तर त्यो ठिक होइन होइन औषधि खान पाउँछ उसले विदेशमा भए पनि समस्यामा छ भने औषधि खान पाउँछ औषधी पनि लान पाउँछ तर उसले त्यो गर्दैन विषयमा छोड्छ अनि त्यही कारणले नभनेसम्म औषधी पनि नछोड्ने औषधि लगेर जाने छारे रोगका कति बिरामीहरू हुन्छन् होइन अनि त्यतिकै जाने छारे रोगका मान्छेहरू गएर कन्स्ट्रक्सनमा काम गर्ने अनि लडेर म मृत्यु हुने लगायतका धेरै घटनाहरू चाहिँ हामीले पाका छौँ त्यसको पछाडिको कारण भनेको अज्ञानता नै हो कि भनेपछि तपाईँ विदेश जान लागेको मानिसहरूलाई मनोपरामर्श दिनुहुन्छ हामीलाई सुनिरहनु भएको साथीलाई छोटकरीमा कसरी मनोपरामर्श दिनुहुन्छ अलिकति बताउँछ हामी विशेष गरी चाहिँ मानसिक स्वास्थ्यको बारेमा अवार्डनेस दिन्छौँ लक्षणहरू के हुन् यसका उपचार विधि के हुन् कस्तो मान्छेलाई लाग्छ किन लाग्छ भन्ने विषयमा जेनरल जानकारी गराउँछौँ के समस्यामा परेका स्पेसल छन् व्यक्ति छन् भने उनीहरूलाई इन्डिभिजुअल काउन्सिलिङ गर्छौँ तर हाम्रो विशेष त कार्यक्रम प्याकेज भनेको चाहिँ जानकारीमूलक नै हो ट्रेनिङ हो दुई तिन घन्टाको हुन्छ प्रत्येक दिन दिन्छौँ डेढ एक सयदेखि डेढ सयको लागि दिन्छौँ तर पर्याप्त छैन प्रत्येक दिन पन्ध्र सयदेखि दुई हजारको हारेमा विदेश सान्छन् हामीले एक डेढ सयजनालाई ट्रेनिङ दिएर त के पनि हुँदैन होइन त्यही भएर यो चाहिँ एकदमै व्यापक सरकारी स्तरबाट नै दिन आवश्यक छ मानसिक स्वास्थ्यको बारेमा जो जाँदै हुनुहुन्छ उहाँ पनि अलिकति सचेत हुनुपऱ्यो र विदेशमा गइसकेपछि धेरैलाई हुने भनेको चाहिँ होमसिक्नेस जसलाई हामी एडजस्टमेन्ट डिसअर्डर भन्छौँ त्यहाँको हावापानी धर्म संस्कृति परम्परा काम गराइ लाइफ सबै फरक छ होइन त्यो फरक ठाउँमा फरक बाथरुमबाट फरक ठाउँमा बाथरुममा गइसकेपछि स्वाभावैले मान्छेहरूमा एडजस्ट हुन गाह्रो पर्छ भनेपछि त्यस्ता एडजस्टमेन्टका कुरा तपाईँले मनोपरामर्श दिँदाखेरि चाहिँ त्यहाँ इन्क्लुड हुन्छ एकदमै हजुर एडजस्टमेन्ट डिसर्डर भनेको के हो कस्ता लक्षणहरू हुन्छन् अनि एडजस्ट हुन के गर्नुपर्छ हामीले होइन इकोपिङ स्टाइलका कुराहरू स्ट्राटेजिकहरूबारे धेरै कुराहरूमा हामीहरूलाई जानकारी गर्छौँ मानसिक रूपमा प्रिपेयर बनाएर पठाउँछौँ तपाईँको कामको अनुभवमा चाहिँ विदेशमा काम गर्न जाने नेपालीहरूमा कतिको मानसिक समस्या छ जस्तो लाग्छ एकदमै धेरै प्रत्येक दिन मलाई आठ दसजना मान्छेले रुँदै फोन गर्नुहुन्छ वैदेशिक रोजगारीमा जानेहरूले शारीरिक लक्षण पनि देखा पर्छ उनीहरूलाई टाउको दुख्ने होइन मुटु ढुकडुक गर्ने छिटछिट पसिनाहरू आउने डायरिया हुने मुख सुक्ने रिस झर्को लाग्ने धेरै लक्षणहरू एकैचोटि देखा परिसकेपछि के हो के हो के हो त्यो थाहा नै पाउँदैन अनि चेकअप गराउन जान्छन् टाउकोबाटै सुरु गर्छन् सिटी स्क्यान गर्छन् एमआरआई गर्छन् केही लक्षण देखिँदैन रोग केही देखिँदैन डाक्टरले मुटु देखाउँछ त्यस पछाडि आँखा देखाउँला चार पाँच ठाउँमा देखाउँछ कि एक ठाउँमा मात्रै चित्त बुझ्दैन उसलाई अनि त्यो गर्दा पैसा पनि सिद्धिन्छ समय पनि धेरै बर्बाद भइरहेको हुन्छ अनि उसले फोन गर्छ घरमा गर मलाई यस्तो हुन्छ म फर्केर आउँ कि क्या हो घरपरिवारले पनि बुझेको हुँदैन मानसिक समस्याको बारेमा उनीहरूले भनिदिन्छ टाढा गयो भुतपेत लाग्यो होइन धामी देखाउँछ पूजापाठ गर्छ त्यो गर्दा पनि रोकठीक हुँदैन अनि ऊ एकदमै त्यो गर्दा छ सात महिना बितिसकेको हुन्छ एकदमै निराश भइरहेको हुन्छ कुलतमा पनि लाग्ने सम्भावना बढ्छ टेन्सन भएपछि अनि डाक्टरले पनि केही छैन भन्छ रेस्ट गर मात्रै भन्छ डाक्टरले पनि यता हामी झाक्री गराउँदा पनि केही हुँदैन रोग क्रमशः बढ्दै बढ्दै जान्छ अनि एकदमै होपलेस हुन्छ बिचरा गाउँबाट गएको मान्छे होइन नपढेको नबुझेको मान्छे मेरो कर्ममै मा यस्तै लेखेको रहेछ होइन यसरी नै मर्नुपर्ने रहेछ विदेशीमा अनि एक दिन थाहा नै नपाइकन साथीलाई पनि जानकारी नदेखाइकन सुसाइड गरेर आत्महत्या गर्छु भनेपछि यहाँले समेटिहाल्नुभयो आत्महत्या अब कस्ता कस्ता मानसिक समस्याहरू हुन्छन् त विदेश अथवा खाडीमा काम गर्न जाने नेपाली धेरै जसो देखिने भने चाहिँ तनावबाटै सुरु हुन्छ सबै कुरा होइन खानपानको तनाव काम गराइको तनाव सिकेको हुँदैन भएको हुँदैन भाषाको तनाव होइन तातो हावापानी छ थकाइ भन्ने कुरा नै हुँदैन होइन आराम गर्ने समय पनि पाउँदैन उनीहरूले अनि सपना हुन्छ जति चाँडो के गरौँ पैसा कमाऊँ अठार घन्टा ओटी गर्छन् दुई तिन घन्टा पनि सुत्दैनन् हो रमाइलो गर्ने मनोरञ्जन गर्ने भन्ने समय पनि हुँदैन उनीहरूलाई आफ्ना कुराहरू सेयर गर्ने मौका पनि पाउँदैन र कसैले कसैको कुरा mm -hmm. सुन्दा पनि सुन्दैनन् र बुझिदिँदा पनि बुझिदिँदैनन् कसैले भन्ला मलाई यस्तो समस्या छ उल्टै साथीले उडाइदिन्छ तँलाई चाहिँ मानसिक समस्या भयो त साइको वैसा झन् निरास हुन्छ त्यो मान्छे होइन त्यो कारणले गर्दा तनावबाट सुरु सुरु हुन्छ सबै समस्याहरू त्यसपछि डिप्रेसन धेरैलाई हुने भनेको डिप्रेसन हो त्यसपछि एड्जस्टमेन्ट डिसअर्डर समायोजनको समस्या यी तिनवटा समस्याहरू चाहिँ एकदमै बढी त्यहाँ विदेशमा हुने गर्दछन् यी त समस्या भए अब विदेशमा गएर मानसिक अवस्था चेकअप गराउने चाहिँ कतिको चलन विदेशमा कठिनाइ छ जस्तो मैले भनेँ नि नेपालमा जब उसलाई थाहा छ त्यहाँ त एडजस्टमेन्ट डिसअर्डर हो समस्या स्टेसको समस्या हो भनेर जब डाक्टरले थाहा पाइकन भने तुरन्त त्यहाँ औषधि दिँदैन नेपालमा जस्तो तुरन्त औषधि दिँदैन र औषधी खाइहाल्ने समस्या पनि होइन उसले आराम गर रिल्याक्स गर आफ्नो कुराहरू सेयर गर काउन्सिलिङ गर भन्ला भन्ला पठाइदिएला तर भाषाको समस्याको कारणले गर्दा त्यहाँ काउन्सिलिङको सम् सेवा पनि उसले उपलब्ध पाइ पाइँदैन उपलब्ध हुँदैन सहज छैन र विदेशमा उपचार एकदमै कठिन छ र विशेष गरी धेरै चाहिँ महिलाहरूले पुरुषमा त समस्या छँदैछ माइती नेपालले एउटा रिसर्च गरेको थियो त्यो रिसर्चमा के पायो भन्दा वैदेशिक रोजगारीबाट नेपाल फर्किने झन्नै सत्तरी पर्सेन्ट महिलाहरूमा चाहिँ मानसिक समस्या देखियो मा मानसिक समस्यामै धेरै किनभने महिलाहरूलाई कठिन छ विदेशमा होइन कामको कठिनाइ यौन दुर्व्यवहार भोग्नुपर्ने इलाकातका धेरै त्यसो त फेरि महिलाहरू घर परिवार छोडेर टाढा नगएका मान्छेहरू विदेश महिला जान्छ घरमा चाहिँ श्रीमानले अर्को बिहा गरिसकेको हुनसक्छ अविश्वासका कुराहरू होला यी धेरै कुराहरूले चाहिँ अहिले हाम्रो समाजमा जब मा मान्छेहरू वैदेशिक रोजगारीमा जान थाले त्यस पछाडि धेरै समस्याहरू देखा परे डिभोर्सका कुराहरू होइन पारिवारिक गलका कुराहरू पहिला जाने कुराहरू यस्ता धेरै समस्याहरू हाम्रो समाजमा विकृतिको रूपमा देखा परेका छन् यसको पछाडिको कारण पनि नबुझाउनु घरसल्लाह नगरिकन विदेश सानो एउटा लोम्बी मान्छे विदेश सान्छ विदेश गएका भोलिपल्टदेखि श्रीमतीलाई शङ्का गर्न थाल्छ होइन सङ्ख्या बढ्दै जान्छ अनि श्रीमान विदेश गइसकेपछि त्यो महिलालाई घर गर परिवारले गर्ने व्यवहार समाजले गर्ने व्यवहार पनि फरक पर्छ त्यो महिला पनि निराश हुन्छ कुनै विकल्प देख्दिनँ होइन त्यही भएर विदेश जानेलाई मात्रै होइन नेपालमा बस्ने उद्रका आफन्त परिवारलाई पनि समस्या बढ्दै गएको छ भनेपछि हामीले विदेशमा गएकालाई किन मानसिक समस्या हुँदो रहेछ अथवा आत्महत्या किन गर्छन् भनेर कारणहरू पहिलायौँ अब यस्ता समस्याहरूलाई रोकथाम गर्न सरकारवालाहरूले चाहिँ के के गर्छ एकदमै धेरै गर्नुपर्छ जस्तो विदेश जानुभन्दा अगाडि कम्पलसरी मानसिक स्वास्थ्यको बारेमा परीक्षण गर्नु पऱ्यो स्टेज म्यानेजमेन्टका होमसिक्नेसका मानसिक समस्याका उपचार विधिहरू त्यस्तो समस्या भयो भने कसलाई सम्पर्क गर्ने कसरी गर्ने भन्ने कुरामा एकदमै नेपाल सरकारले वैदेशिक रोजगार विभागले यस विषयमा पहल गर्नु पऱ्यो मेन पावरहरू पनि छन् सरकारवालाहरू छन् उनीहरूले पनि यो विषयमा जानकारी गराउनु पऱ्यो एजेन्टहरू छन् तिनीहरूलाई पनि जानकारी गराउनु पऱ्यो र ओरिएन्टेसनमा पनि यो मानसिक स्वास्थ्यको बारेमा चाहिँ एकदमै डिटेलमा प्रशिक्षणको व्यवस्था गर्नुपऱ्यो यहाँको समय र विचारलाई धेरै धेरै धन्यवाद हजुर धन्यवाद जापान पछिल्लो समयमा नेपालीहरूको लागि पढ्न र काम गर्नका लागि रोजाइको गन्तव्य बन्दै गएको छ विकसित देश र धेरै कमाईको अवसरले गर्दा नेपालीहरू जापानतिर आकर्षित भएका छन् यसै सन्दर्भमा समाचारमा आजकाल जापानमा नेपालीहरूले आत्महत्या गरेको समाचार खुब पढ्न र सुन्न पाइन्छ ये आत्महत्या को बारे में नजीकट जानकार जापान में स्थित क्लिनीकल साइकोलॉजिस्ट विजय गेवाली जो जापान इजरा एड्स सपोर्ट नामक कार्रम को डिरेक्टर हूं मानसिक स्वास्थ्य आत्महत्या रोकथाम को सक्रिय रूप से विभिन्न मध्यम रकलत वहांसंग जापानी बढ़ो आत्महत्या भन्ने बारेमा उहाँलाई टेलिफोन सम्पर्क गरेर जापानमा चाहिँ पछिल्लो समयमा हामीले हेर्दाखेरि चाहिँ यो नेपालीहरूले आत्महत्या गर्ने क्रम चाहिँ अलिकति बढिरहेको चाहिँ तथ्याङ्कले देखाएको छ हजुर गएको वर्ष चाहिँ हामीले सन् दुई हजार चौधदेखि हेऱ्यौँ भने चाहिँ चौध पन्ध्रमा चाहिँ एकदमै बढी नेपालीहरूको आत्महत्या देखियो त्यसपछि पन्ध्रको अन्तिमतिर आएर अलिकति कम भएको थियो फेरि सोह्रमा चाहिँ आ, यो आत्महत्याको क्रम चाहिँ अलिकति बढिरहेको छ है जापान आफैमा पनि अलिकति बढी सङ्घर्षशील देश हो होइन हाम्रो देशभन्दा यहाँको गति चाहिँ अलिकति बढी छ कि जस्तो मलाई लाग्छ होइन र जापानमा आउने नेपालीहरूको जुन पूर्व तयारीहरू हुन्छ त्यो पूर्व तयारी, तयारी नगरीकन आउने नेपालीहरूको सङ्ख्या बढिरहेको कारणले गर्दाखेरि चाहिँ जापानमा चाहिँ यो नेपालीहरूको आत्महत्या बढेको हो कि जस्तो मलाई लाग्छ अब आत्महत्या भन्ने बित्तिकै मानसिक स्वास्थ्यको कुरा आउँछ जापान जस्तो विकसित देशमा उचित मानसिक स्वास्थ्यको व्यवस्था त होला नेपालीहरूले कतिको देशको फाइदा लिन्छन् त एकदमै महत्त्वपूर्ण प्रश्न सोध्नुभयो सुजनजी वास्तवमा मानसिक स्वास्थ्यभित्र चाहिँ एउटा एकदमै महत्त्वपूर्ण विषय के हुँदो रहेछ भने यो भाषा भन्ने चिज एकदमै महत्त्वपूर्ण हुँदो रहेछ किनकि मानसिक स्वास्थ्य भन्ने बित्तिकै मान्छेको मन र अन्तर्मनको कुराहरू जान्नुपर्ने विषय भन्ने हुँदो रहेछ र मैले कतिपय यहाँ नेपाली ने, ने बिरामीहरू हेर्दाखेरि नेपाली दाजुभाइ दिदीबहिनीहरू जस्तो कुराकानी गर्दाखेरि चाहिँ उहाँले मलाई सधैँ के भन्नुहुन्छ भने म डक्टर कहाँ त जान्छु तर आफ्नो सबै व्यथाहरू चाहिँ प्रष्ट भन्न सक्दिनँ मैले भने पनि उहाँले बुझ्नु भएको छैन जस्तो मलाई लाग्छ भनेर चाहिँ धेरै नेपालीहरूले चाहिँ त्यो गुनासो मस्त गर्ने गरेका छन् त्यसैले जापान विकसित भए पनि यहाँ चाहिँ अब इन्सुरेन्सको सुविधादेखि लिएर विभिन्न प्रकारको सुविधा भए तापनि मानसिक स्वास्थ्यको हिसाबमा चाहिँ भाषाको कारणले गर्दाखेरि चाहिँ धेरै नेपालीहरूले त्यो उचित स्वास्थ्य सेवा चाहिँ लिन नसकेको हो कि जस्तो मलाई लागेको छ एउटा चाहिँ त्यो एउटा कारण छ अर्को चाहिँ यो जुन विदेशी भूमिमा आउने नेपालीहरूमा अझै पनि हाम्रो नेपालमा चाहिँ यो इन्सुरेन्सको सिस्टम नभएको कारणले गर्दाखेरि जापानमा आएर पनि त्यसको बारेमा त्यति राम्रो जानकारी नभएको कारणले गर्दाखेरि इन्सुरेन्सको यथेष्ट जानकारी र अभावमा पनि धेरै नेपालीहरूले चाहिँ यो उचित मानसिक स्वास्थ्यको व्यवस्था चाहिँ लिन सकेका छैनन् कि जस्तो मलाई लागिरहेको छ हजुर हजुर जापानमै कार्यरत क्लिनिकल साइकोलोजिस्ट हुनुहुन्छ हजुरकोमा चाहिँ कतिको यस्तो मानसिक समस्या भएर आउँछन् त नेपालीहरू मैले चाहिँ सुजनजी विगत तिन वर्षदेखि चाहिँ जापानमा मानसिक स्वास्थ्य तथा आत्महत्या नियन्त्रण अभियान भनेर सञ्चालन गरिरहेको छु यो अभियानले चाहिँ दुईवटा काम गर्छ एउटा चाहिँ के गर्छ भने प्रत्येक आइतबार चाहिँ नेपालीहरूलाई नि शुल्क रूपमा टेलिफोन परिमर्रामर्श दिने भन्ने एउटा काम गर्छ त्यसको आफैले मैले नेतृत्व गरेको छु अर्को काम भनेको चाहिँ हामीले जापानका विभिन्न सहरहरूमा गएर नेपालीहरूलाई केन्द्रित गरिएको चाहिँ यो मानसिक स्वास्थ्यको सचेतना कार्यक्रमहरू हामीले गर्छौँ त्यो कार्यक्रम गर्ने क्रममा चाहिँ धेरै नेपालीहरूले मलाई सम्पर्क गर्नुभएको छ अब टेलिफोनकै मात्रामा हेर्ने हो भने चाहिँ गत वर्ष जुन एक वर्षको रेकर्ड हेर्ने हो भने लगभग एक सय बिसजना नेपालीहरूले त्यो सेवा लिनुभयो हाम्रो टेलिफोन सेवा मार्फत अब प्रत्यक्ष रूपमा क्लिनिकमा आउने नेपालीहरूको सङ्ख्या पनि एकदमै उल्लेखनीय छ तर अझै पनि हाम्रो मानसिक स्वास्थ्यमा मलाई चाहिँ मानसिक रोग छ भनेर चाहिँ अस्पताल जाने अथवा क्लिनिकमा आउने बिरामीको सङ्ख्या निकै कम छ जा। जापानमा अहिले एकदमै प्रब्लम भएको कुरा चाहिँ जस्तै शरणार्थीको रूपमा आश्रय लिने मध्ये नेपाली अहिले पहिलो नम्बरमा आउँछ जुन शरणार्थी भन्ने ट्याग लाग्छ र त्यसले पार्ने विभिन्न सामाजिक समस्याहरू पहिचानको कमी आत्मसम्मानमा चोट आदि कारणहरूले पनि मानसिक समस्या निम्ताएको पाउनु भएको छ एकदमै महत्त्वपूर्ण विषय उठाउनुभयो सुजनजी वास्तवमा यससित सम्बन्धित रहेर कुनै प्रकारको इभिडेन्स त म छैन होइन तर मैले व्यक्तिगत रुपमा जति अवलोकन गरेको छु त्यसले यो शरणार्थी समस्याभित्र दुइटा समस्या मैले देखिरहेको छु एउटा चाहिँ तपाईले भने जस्तै जुन सामाजिक समस्याहरू छ पहिचानको कमीको कारणले गर्दाखेरि अथवा आत्मसम्मानमा चाहिँ चोट को कारणले गर्दाखेरि व्यक्तिहरू चाहिँ आफ्ना कुराहरू प्रष्ट रूपमा भन्न सक्दैनन् आफ्ना समस्याहरूलाई लुकाउँछन् एउटा समस्या देखिएको छ होइन अर्को चाहिँ शरणार्थीहरूमा आफू के समस्या देखिएको छ भने मैले अघि नै पनि त्यो कुरा प्रसङ्ग जोडेँ फेरि एकपल्ट यो प्रसङ्ग उठाउँछु इन्सुरेन्सको जुन समस्या छ होइन त्यो समस्या चाहिँ शरणार्थीहरूमा बढी छ शरण भइसकेपछि इन्सुरेन्सबाट प्राप्त गर्ने सेवा त यहाँ उपलब्ध छ तर धेरै व्यक्तिलाई जानकारी छैन जानकारी नभएको कारणले गर्दाखेरि उनीहरू सेवाको पहुँचसम्म नै पुग्दैन अब अन्त्यमा जापान आउन खोज्ने नेपालीहरूलाई के भन्न चाहनुहुन्छ म जापान आउन चाहने सम्पूर्ण नेपालीहरू विशेष गरी यो विद्यार्थी भाइ बहिनीहरू जो चाहिँ जापानमा आउनुहुन्छ र कतिपय चाहिँ यो कुक भिसामा आउने क्रम छ जापानमा दुइटा भिसामा आउने व्यक्तिहरूलाई के भन्छु भने जापान आउनु पूर्व अथवा कुनै पनि वैदेशिक रोजगारमा जानु पूर्व अथवा विद्यार्थीको रूपमा जानु पूर्व हामीले निश्चित किसिमका तयारीहरू गर्नुपर्ने आवश्यकता हुन्छ होइन त्यो तयारी पुरा गरेर मात्रै पनि गरेर मात्रै हामी जापान आउनलाई चाहिँ म अनुरोध गर्छु त्यो तयारीहरू एकदमै सरल किसिमका छन् होइन म तपाईँलाई एक दुईवटा बुदागत रूपमा भन्छु पहिलो चाहिँ के भने जापान आउनु पूर्व यहाँको रहनशैली यहाँको भाषा होइन यहाँका चाहिँ मानिसको चाहिँ जनजीवनको बारेमा अलिकति जानकारी लिएर आउनु गर्नुहोस् एउटा तँ भयो होइन दोस्रो चाहिँ कुनै प्रकारको सिप बोकेर आउने गर्नुहोस् जापानमा आइसकेपछि काम नगरी हुँदैन होइन तसर्थ मान्छेले कुनै प्रकारको सिप लिएर आए भने रोजगारी सजिलै गरी पाउँछ त्यसले गर्दा अरू समस्याहरू हुन पाउँदैन एउटा तँ भयो होइन त्यसपछि तेस्रो नम्बरमा एकदमै महत्त्वपूर्ण के भने जापानमा आउँदाखेरि चाहिँ अन्य देशको तुलनामा एउटा फरक नियम के छ भने स्वास्थ्य परिवेक्षणलाई यहाँ अनिवार्य गरिएको छैन Hmm. त्यसैले धेरै नेपालीहरू यहाँ आउँदाखेरि स्वास्थ्य परीक्षण नगरिकन आउँछन् अनि <laughs> यहाँ आइसकेपछि विभिन्न रोग लागेको थाहा हुन्छ <laughs> शारीरिक र मानसिक दुवै होइन एकदमै शारीरिक पनि मानसिक पनि दुवै प्रकारको चाहिँ रोग लागेको हुने र थाहै हुँदैन अनि यहाँ आइसकेपछि यहाँको कठोर जुन जीवनशैली छ त्यहीमा भिज्न नसक्दाखेरि चाहिँ विभिन्न प्रकारको चाहिँ का त्यो रोगहरू देखा पर्ने गर्छ होइन देखाउने गर्छ अनि त्यसले गर्दा धेरै नेपालीहरूको चाहिँ यहाँ चाहिँ अकालमा मृत्यु भएको छ होइन तसर्थ आउनु पूर्व कृपया सबैले चाहिँ राम्ररी लोजिस्ट वि आजको साइक विज्ञान टिप हामी अलिसा अधिकारीबाट लिन्छौ अलिसा बाल बालिकाको हक हित सम्बन्धी सरोकार राख्ने संस्था सिभिमा काउन्सिलरको रूपमा कार्यरत हुनुहुन्छ आउनुहोस् त आजको हाम्रो सकारात्मक व्यवहारले बालबालिकाको आत्मसम्मान बढाउँछ भन्ने बारे रहेको छ बालबालिकाको सामाजिकीकरणलाई धेरै मात्रामा घर परिवारका वयस्क व्यक्तिहरूको व्यवहारले आकार दिइरहेको हुन्छ हामी वयस्कहरू सकारात्मक भयौँ भने स्वाभाविक रूपमा बालबालिकाको सकारात्मक सामाजिकरण हुन्छ त्यसैले बालबालिकालाई जस्तो वातावरण दियो उनीहरूको सिकाइ पनि त्यस्तै हुन जान्छ यसै कारणले हाम्रो समाजमा बालबालिकालाई काँचो माटोको रूपमा तुलना गर्ने गरिन्छ यसो भनिरहँदा बालबालिकालाई कसरी चाहिँ व्यवहार गर्ने त भन्ने सबैलाई जिज्ञासा हुनसक्छ सोही जिज्ञासालाई निम्न टिफहरूले सम्बोधन गर्नेछ सर्वप्रथम हामीले बालबालिकाको भावना बुझ्ने प्रयास गर्नुपर्दछ उहाँहरूलाई अप्ठ्यारो परेको बेलामा मद्दत गर्न सक्ने सहयोगी व्यक्तिका रूपमा हामी बस्नुपर्दछ बालबालिकालाई ऊ असाध्यै चाहना गरिएको र प्यारो छोरा वा छोरी हो भन्ने कुरा बाल बाल विश्वास दिलाउनु पर्दछ अनि छोराछोरीको व्यवहार खराब हुनसक्छ तर ऊ खराब व्यक्ति होइन भन्ने बारेमा चाहिँ हामीले ख्याल राख्नुपर्दछ त्यसै गरी बालबालिकासँग रिसको सञ्चार गर्ने होइन सन्देशको प्रवाह गर्नुपर्दछ अनि अन्त्यमा बालबालिकाको विश्वास गर्न सक्ने व्यक्ति बन्नुपर्दछ आजको टिपले तपाईँलाई पक्कै पनि मद्दत हुन्छ भनेर आशा गर्दछु टिपको लागि अलिसा अधिकारीलाई धन्यवाद साथी हामी कार्यक्रमको अन्तिममा आएका छौँ हरेक साता तपाईँ हामीलाई उज्यालो नाइन्टी नेटवर्कमा सुन्न सक्नुहुन्छ बेलुकी सब सभा पाँचदेखि छ सम्म। हामी मानसिक स्वास्थ्य र मनोविज्ञान सम्बन्धी जानकारी तपाईँलाई पस्किन्छौ हामी सँगै रहनुहोला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 P-S-Y-C-H-B-I-G-Y-A-A-N.com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 लाइक गर्न र ट्विटरमा आठ साइक मा फलो पनि गर्न सक्नुहुन्छ आजको कार्यक्रमको पहिलो खण्डमा मनोविज्ञान सम्बन्धित आम मानिसमा रहेको भ्रमलाई विभ्रम गऱ्यौं दोस्रो खण्डमा वैदेशिक रोजगारमा जानुहुने नेपालीहरूको मानसिक स्वास्थ्यको बारेमा छलफल गर्यौँ र अन्त्यमा साइक विज्ञान टिप साथी अलिसा अधिकारीबाट लियौँ आजको कार्यक्रम सुनिदिनु भएकोमा तपाईँलाई धन्यवाद साथै प्राविधिक रूपमा सहयोग गर्ने सन्देश सुन्दासलाई विशेष धन्यवाद अर्को शनिवार मनोविज्ञान रनसिक स्वास्थ्य संबंधी रोचक सामग्री लियादेल आज को कार्य लि नमस्कार, नमस्कार।